कुरा यो भजनले अलिकति भक्ति हुने प्रभु Amen. <laughs> ग्रहण गरौँ नाम मन्त्र ग्रहण गरौँ जप ने जा खानी अनि सन्द दोष अध्यात्मित विनिवृत्त कामा विमुक्ता ुक्त रहेका दुःख सुखको प्रवाह न गरी हरिभक्तिमा लिन रहनेहरू त्यस्ताहरू अन्त मत बेला छ त्यस्ता महापुरुषहरूलाई पनि खुनु भयो भन्यो भने त्यसो हुनाले प्रतिको अंश शरीरका बारेमा अलग हिसाबले सोच्ने भगवत अंश आत्माको बारेमा अलगै रूपले पुरुष रूपले सोच्ने र भगवान श्री हरिको सर्वाधारको नित्य वन गर्दै उहाँकै ध्यान गर्दै जीवन पवित्र बनाएर बिताउने प्रेरणा दिनुभयो भगवान कविल माता दे। देवभूतिलाई भक्तिमाय जीवन यापन गर्ने ध्यानको पद्धति चरण कमलदेखि लिएर श्रीमस्तक पर्यन्त श्रीमस्तक देवी चरण कमल पर्यन्त आरोह ध्यान माताले ताले मेरो सारा भगवन्धनका सूत्रहरू फाटिदिनु जवन हजर को नाम जपने जपन करने हजूर संबंधित रहकर ब्रह्म नाम, तो साधना नहीं नहीं, तो नाम, तो नाम तो पावन नाम जपने सबका रख साधनाको सम्पूर्ण चुरोलाई समात्ता भन्दा पनि चान्दै रहेछ भने पनि हजुरका चरण कमलको भक्तिमा निमग्न हुन सकेछ भने त्यसले मनुष्य जीवन सार्थक पाने रहेछ मैले अनुभव गरेँ हजुरका दिव्यवाणी श्रवण गरेर म कृतकृत्यु भनेर माता देवभूतीले अत्यन्त हर्षगर्त भगवानका चरण कमलमा कृत प्रकट गर्नुभयो अब मृत्यु भएबाट पनि मुक्त छु भन्ने अनुभूति गर्दैछु हजुरले भगवान भएर मेरा समस्त वन्दनहरू चढालिदिनुभयो हजुरले भन्दै भगवान श्री कपिलदेवको वन्दना गर्नुहुन्छ र भगवान कपिलदेव मातालाई कृत कृति ल्याएर माता देवगती साधनाको लागि प्रभुको आज्ञा पाएर प्रभुको परिक्रा लगाएर हिमालयतिर जानुहुन्छ र भगवान सिद्धेश्वर कपिल सिद्धाश्रमतिर लाग्नुहुन्छ जसले यो परम पावन देवभूति कपिल देव सम्वादको यो प्रसङ्ग सुन्दर छ श्रले आस्थाले भनिएर यसले भगवान श्री हरिका चरण कमलमा सधैँ स्थिरमाथि राखेर भगवानका चरण कमलको साभाग्यशाली निवासी बन्न पाउँछ भगवत धामको भन्ने पावन प्रसङ्ग सँगसँगै तृतीय स्कन्दन अब चतुर्थ स्का पान प्रसङ्गहरूमा दुईटा कुराहरू अत्यन्त उल्लेखनीय अब चतुर्थ स्का पावन प्रसङ्गहरूमा सबभन्दा पहिला भगवान सदाशिव शङ्करको विवाहको कुरा आउँछ अनि दोस्रो कथा भक्त व्रुवजीको आउँछ यस्तो सुन्दर सन्दर्भ छ चतुर्थ सन्दको प्रारम्भमा सतरुपा महारानी स्वायुम्न महाराज प्रतिकी कन्या मध्ये नाम गरेकी कन्या दक्ष पूजा प्रतिष्ठितहरू लागन् आद्भुति नाम कन्या रुचि प्रजापतिसित विवाहित भएकी थिइन् र देवभूतीको त कर्दम प्रजापतिसँग विवाह भएको प्रसङ्ग अहिले भर्खरै आइसक्यो देवभूतीका ती सम्पूर्ण कन्याहरू नवटी कन्याहरू नवटा महान् यशस्वी ऋषिहरूसँग विवाहित हुन पुगेका कुराहरू पत्नी भगवान श्रह्माजी का, का प्रभु नारायण का अंश का रूप में तीन जन महानी पुत्र प्राप्त होगवान शंकर का अंश दूरवाषा मुणि ब्रह्माजी का अंश वोमनीलता वाहा वाहा र त्यसै गरी भगवान विष्णुका अंशबाट दात्रे महायोगी उसङ्ग छ यसको साथसाथमा चतुर्थ सङ्घका पावन सन्दर्भहरूको अत्यन्त सुन्दर कथा भगवान् सराश्री शङ्करको विवाहको छ दक्ष प्रसुति महारानीका सोह्र अत्यन्त सुन्दरी कन्याहरू जन्मेका हुन्छन् एकचोटि नजर घुमाएको भैकुलोकतिर त्यहाँ त भगवान नारायण लक्ष्मीजीसँग जोडी बनिसक्नु भएको अनि यसो ब्रह्मलोकतिर नजर घुमाएको त्यहाँ पनि ब्रह्माजी ब्रह्माणीजीसँग जोडी बनेर बसिसक्नु भएको भगवान शङ्कर त आफू जोडी बन्न नभ्याएको त आफ्नो रूप मात्रै र म पनि जोडी बन्न पर्यो नि अब भन्न थालेको भगवान् लेकाली घाकामा दुनगुनाउन थालेको भगवान् हिमालयमा आफ्नो तिनजना ब्रह्मा विष्णु महेश्वर हामी कहिल्यै नछुट्किने अरू त जोडी महेश्वर आफू मात्रै रह्यो भने जोडी जोडी बन्न भएको भगवान् पहिलामा निर्वाह तर मनमा आयो कन्या कले कि शानबाट कन्या गर्नुभयो योग्य कन्यासँग मैले गर्नुभयो पहिलाबाट त्यति बेला हरिगण गाउँ शिव महिमा जाउँको देव चिनाद्य कैलास हर हरम्भ हर पुरा ना ना के गर्दै थिएँ भन्नुभयो सुनेर हाँस्ने त होइन हजुर मलाई जोडी बन्न मन लागेको थियो नारद अहिले मतलब बुझ्यौ विवाह गर्नु खोल्दैछ कहीँ बन्या देखा थियौ कि तिमीले त भनिदिन्थ्यो होला भन्ने लागेन मलाई तर नारदीले भन्नुभयो प्रभु मैले हजुरको लागि एकदम सामुनिक न्याय गुणशीलकात्यन्त योग्य को हुन्थ्यो कि भन्दा दक्ष प्रजापति पुत्री हुन् सती दक्ष प्रजापति कि पुत्री नारदहरूले मानव कोने त्यो त हजुर दुनियाँमा उखानी छ जो प्यासो छ उसरी नदीको छेउमा जानुपर्छ भन्दै बिना हजुरले गर्ने मैले हेरिदिएर हुन्छ र अरू कसैले भनिदिएर हुँदैन त्यसमाथि हामीले त बाबाजीहरू कन्यामान् भयो भने पनि अर्को अर्का निकाल्नुधारी हामीले त्यसैले पक्क त प्रभु हजुरले गर्नुपर्छ हजुरले मन पनि त पर्नु पऱ्यो नि शङ्कर भगवान्ले भन्नुभयो देवषी म गएँ भने देला त दर्श होइन प्रभु मलाई त पक्कै दिन्छ नि यो के भन्नुभयो र नार भगवान् शङ्करमा निवेदन गर्नुपर्ने कुरा निवेदन गरेर किर्तन गाउँ प्रस्थान गर्नुभयो त्यसोटि भगवान् शङ्कर जे होला जान्छु एकचोटि भएर आउँछु पुगेर कन्या दिएनन् त दिएन मैले के गरे आग्रह गर्ने कुरा छैन जान्छु भनेर शङ्कर भगवान जानुभयो दत्त प्रजापतिमा पुग्नुभन्दा परे देख्ने बित्तिकै दत्तर प्रजापतिले नाप्चा मुने धाथेन हर आत्मीय मुनिस्ते फिर दृष्टि महोक्षा फवांग कपालं चेतीवतंत्रोपकरण सुरास्ता वृद्धि दधती तो भगवत प्रणीता भगवान् श के छ त शमा केन्दा चढ्ने सवारी साँडेछ अनि पहिलाको ओछ्यानको केही राम्रो खटाङ्ग खटपा भनेको त एउटा त्यसलाई खटाङ्ग भन्छ योगीहरू पुरा परङ्गमा प्रसार गरेर सुत्दैनन् त्यही खटाङ्गमा खटमाङ्गको मतलब खटमा भने खटो अङ्ग एक हिस्सा कुन अढ्यो भने ठाउँ त्यसैमा यसो जति गहिरो खटपाकै परिवर्तन आइहाल्छ नि त त्यसरी त्यसलाई खटमाङ भगवान् पनि योगीहरूका पनि योगी महाराज शङ्कर भगवान् त्यसरी खटमाङ्ग महो के खटम हेरी मृग चर्म व्याकर्म हस्ति भस्म फणिना यसो पहिले पावर छिता भस्म भस्म फिना गुिया अरू फेला हुँदा काम का फणिना त्रोरेन सम्पत्ति शरणता प्रसन्न हुनुभयो भने यसो आकिलो घल्काएर देवताहरूलाई दानवहरूलाई मानवहरूलाई आउनेहरू कसैलाई पनि नटोक्इकन सबैलाई यसो आखिलो गेडाएर यसो नचाहेर ताम ताम रिधि वर्णन गरेर नसकिने समृद्धिहरू त्यो रिति सिद्धि प्रयोग किन नगरे भन्दा महाष्ठन शिवान भोले नाग आउनु परेबाट नाकका उत्पादन लघ लघार लेखन गर्ने चाँडैमा चढेको हिँड्ने नाकका गहना पहिरिने सङ्ग्रह आउन लागे भनेर नाकका उ